राष्ट्रपति डाक्टर यादव द्वारा निर्वाचन को सुनिश्चित को विषय में दल को पराममर्शला यादव रीच आज भेटवार लोकतंत्र बचा निर्वाचन अपरिहार्य कंग्रेस प्रवक्ता बड़् को भनाई राजनैतिक चरित्र ध्वस्त पार यूनिटी कांड उठाइक पूर्व अर्थमंत्री एवं एमए पोलिटब्यूरो सदस्य पांडे को आरोप निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिदा विज्ञ र कानुनविदहरूको राय बाझियो जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न कानुन व्यवसायहरूद्वारा आयोगलाई सुझाव <्णाँगों> एजेन्टमा सेना प्रमुख फताहद्वारा राष्ट्रपति मोर्सीलाई गिरफ्तार गरे सनेको जापानमा हुने माथिल्लो सदनको निर्वाचनको तयारी सुरु र एन्डेमोरी बिम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश नमस्कार अर्पण सबका सदैं काेडियो अर्पण एक सौ चार्लू पांच मेगा संगे इंटरनेट लाइन में डब्लू डब्लू डब्लू डट रेडियो बातार भर एक सुनी रहने राष्ट्रपति डाक्टर रामभ यादवले निर्वाचनको सुनिश्चितताको विषयमा दलहरूसँगको परामर्शलाई निरन्तरता दिनुभएको छ यसैबीच उच्च स्तरीय राजनैतिक समितिका वर्तमान संयोजक विजय कुमार गक्षधारसँग राष्ट्रपति यादवले निर्वाचनको तयारीका विषयमा जानकारी लिनुभएको छ आज शीत निर्वाचन भएको परामर्शमा राष्ट्रपति यादवले निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै दललाई समेटेर अघि बढ़न सुझाव दिनुभएको थियो जवाफमा उच्च स्तरीय राजनैतिक समितिका संयोजक रहनुभएका गक्षुधारले छिटै सहमतिको बैठक बोलाइ नेकपा माओवादीले राखेका मागका विषयमा पनि छलफल हुने जानकारी दिनुभयो निर्वाचनलाई असर पर्ने बाहेकका मागहरू पूरा गर्न आफूहरू तयार भए पनि चुनावलाई असर पर्ने मागमा भने सहमति जुटाउन नसकिने गक्षुधारको भनाइ रहेको थियो दलहरूबीच बढ्दो अविश्वास तथा विभिन्न माग राख्दै आन्दोलन र दलहरू निर्वाचनमा आउन सहमत नहुँदा राष्ट्रपति चिन्तित रहनु भएको शीतल निवास्रोतले बताएको छ निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिने क्रममा विज्ञ र कानूनविदहरूको राय पनि बाँचिएको छ दलहरूले जस्तै उनीहरूले पनि आयोगलाई फरक फरक सुझाव गरेको हो आज बानेश्वरमा भएको छलफलमा कानूनविदहरूले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिएका छन् बढ़दो जनसंख्यालाई मध्यनजर गर्दै क्षेत्र निर्धारण गर्न सुझाव दिएका छलफलपछि नेपाल बार एसोसिएसनका अध्यक्ष ज्ञ निर्माण साधन को ध्यान आज आयोग नेक्रम में पूर्व प्रमुख निर्वाचन आयुक्त भूगोलविद संस्कृति जनसंख्याविद तथ्यांक शास्त्री निर्वाचन क्षेत्र निर्धारण चुनाव का काम लगने गरी काम करने सुझाव दल बीच भूगोल के आधार मैंने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 नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेले निर्वाचनको विपक्षमा रहेका दलहरूलाई वार्ताको लागि सबै ढोका खुल्ला रहेको बताउनु भएको छ निर्वाचन विरोधी दलहरूले आन्दोलन छोडेर वार्तामा आउन उहाँले आग्रह गर्नुभयो आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पौडेले वैध्यलगायतका दलहरूसँग वार्ताका लागि सरकार र प्रमुख दलले ढोका खुल्ला राखेकाले उनीहरूलाई वार्ताबाट नभाग्न अपील गर्नुभयो नेकपा माओवादी अझै दोधारमा रहेको भन्दै उपसभापति पौडेले हतियार बिसार शान्तिपूर्ण राजनीतिमा आएपछि अपजनताको भावना बुझेर त्यही अनुरूपको राजनीतिमा लाग्न आग्रह गर्नुभएको छ उहाँले अहिलेसम्म भएसम्म सरकार र प्रमुख दलहरूले वार्ताबाट माग पूरा गर्न तयार रहेकाले निर्वाचनमा अवरोध नगर्न पनि वैद्य पक्षलाई आग्रह गर्नुभएको छ नेपाली कंग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले लोकतन्त्र बचाउन निर्वाचन अपरिहार्य भएको बताउनु भएको छ नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वहाँले भन्नुभयो जसरी भए पनि मङ्सुर चारमा नै निर्वाचन हुनुपर्छ चुनावका लागि सबै पार्टी तयार भइसकेको उल्लेख गर्दै प्रवक्ता बडुले नेपाली कङ्ग्रेस पनि निर्वाचनमा जुटेको बताउनुभयो निर्वाचनको विरोधमा उत्रेका केही दलहरू पनि निर्वाचनमा समाहित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो यसैबीच प्रवक्ता बडुले भारतले धौली गङ्गाको बाँध खोलेको कारण दार्सुलामा बाढी आएको दावी गर्नुभयो उहाँले भन्नुभयो भारतले धौली गङ्गाको बाँध खोलेपछि महाकालीमा एकासी पानीको बाह बढेकाले दार्सुला लगायत दा कञ्चनपुरमा क्षति भएको हो उहाँले यस विषयमा दुवै देशका प्राविधिक सम्मिलित एक प्राविधिक टोली बनाएर भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभयो पुनः यस प्रकारको क्षति दोहोरिन नदिनको लागि पनि समयमा माने यस कार्यको थालनी गर्नुपर्ने उहाँको भनाइ थियो प्राविधिक टोली गठन भएको कारण दार्चुलामा भएको क्षतिको विवरणमा समेत ढिलाइ भएको उहाँले बताउनुभयो भारतसँगको कूटनैतिक पहलबाट महाकालीमा दिगोवाद निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो पूर्व अर्थमन्त्री एवं एमाले पोलिट ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले राजनैतिक चरित्र ध्वस्त पार्न युनिटी काण्ड उठाएको आरोप लगाउनु भएको छ युनिटी लाइफ इन्टरनेशनलसँग पाँच करोड़ रूपियाँ लिएको आरोप पार्टी निकट पत्रिकाले लगाएको भोलिपल्ट रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी उहाँले सुनियोजित रूपमा युनिटी काण्ड उठाइएको बताउनुभयो युनिटीमा सम्बन्ध एक व्यक्तिलाई उद्धत गर्दै पत्र समाचार छपाउनु बदनीयतपूर्ण सुनियोजित तथा राजनैतिक रूपले मेरो निजी र सार्वजनिक छविमाथि आज पुर्याउने कुनियत गरेको दुष्कर्म हो भन्ने मेरो ठहरस उहाँले भन्नुभयो एमालेको मुखपत्र बुधबार साप्ताहिकमा युनिटी प्रकरणमा सुरेन्द्र माथि सङ्गीत आरोप शीर्षकको समाचार छापिएको थियो युनिटी लाइफलाई कारवाही गरेको भन्दै त्यस सम्बन्ध व्यक्तिले तत्कालीन अर्थमन्त्री पाण्डेको पुत्ला झलाएका थिए भने काठमाडौँ लगायतका स्थानमा सड़क जाम गरेका थिए पाण्डेले पार्टीको महाधिवेशन नजिकै नजिकै दा, चरित्र हत्या गर्ने नेते आएका म पाण्डेले आफूले युनिटी प्रकरणमा कसैबाट पैसा लिएको प्रमाणित गर्न चुनौती दिनुभयो जोसुकीले छानबिन गर्न सक्छ पार्टी हो सिया राजे उहाँको भनाइ थियो कहीँ कतै संलग्नता पाए कारबाही भोगौँला युनिटी प्रकरणमा तीस महिना तीन दिन जेल बसेर सैतिस लाख धरोटीमा रिहा भएका एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले तत्कालीन अर्थमन्त्री पाण्डेलाई नगद र जेन्सी गरेर पाँच करोड़ रूपियाँ दिएको आरोप लगाएका छन् पाठकले पैसा दिएको आरोप पत्र एमाले अध्यक्ष झलनाथ खन्नालाई दिएकोमा उल्लेख छ नारायणगढ मलेखु सडक खण्ड अन्तर्गत चितवनको दारेचोकमा भएको सवारी दुर्घटनामा पूर्व मन्त्री किरण गुरुङसहित चारजना गम्भीर घाइते भएका छन् चितवनको मोगलिनबाट काठमाडौँ जाँदै गरेको ना चौरासी उनातिस नम्बरको ट्रक र वेपर दिशाबाट आउँदै गरेको ग एक सय सा सात नौ एक सा नम्बरको कार एक आपसमा ठक्कर दुर्घटनामा परेको हो घाइते हुने अन्यमा चा, कार चालक हेटुडाका सन्तोष रमा गुरुङ र बाबु गुरुङ रहेका छन् उनीहरूको अहिले साइन्सेस ट्रक र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यले जानकारी दिएको छ मकवानपुरको चुरियामाई रातो माटेबाट प्रहरले एक सय असी थान लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ वीरगंजबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा लागौ औषधसै चितवनरत्नगर नगरपालिकाका अर्जुन शाहलाई प्रहरले पक्राउ गरेको हो उनको साथबाट प्रहरी डाइजेपाम साठी फिनारगन साठी र लोकेजेसिङ साठी थान बरामद गरेको जिल्ला प्रहरीकाले मकवानपोले जनाएको छ काठमाडौँको बौद्धमा अजिङ्गरको छालासहित दुईजना पक्राउ परेका छन् चौध फीट लामो अजिङ्गरको छालासहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ पक्राउ परेका दुवैसँग कारोबारमा संलग्न अन्य गिरोहबारे सोधपोछ भइरहेको प्रहरीले जनाएको छ उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन अबकै छोटा खबरहरू दाङमा ट्राक्टरबाट खसेर एकजना बालिकाको मृत्यु भएको छ बाटा गढौवा जाँदै गरेको लो दुई तीन तीन शून्य आठ नम्बरको ट्राक्टरबाट आज बिहान साढे पाँच बजे लक्ष्मीपुर एक कुहि पानीमा खस्दा घोराई चारकी पन्ध्र वर्ष हीरा घरती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ आफूले जन्माएको नवजात शिशु झाडीमा फ्याँक्ने आमा फेला परेकी छन् हापुर एक घर भई सुई गाविसचार पतेनीमा माइती घरमा बस्दाएकी तेइस वर्षिया दुर्गी बस्नेतले मंगलबार बच्चा जन्माएर साल नालसहित झाडीमा फालेर भागेकी थिइन् मृत्यु भइसकेको भनेका व्यक्ति घर आइपुग्दा रुकुमको एक घरमा भने खुसियाली छाएको छ सा। एक सप्ताह पहिले मृत्यु भएको खबर घरमा आएपछि आफन्तले काँचक्रिया गरे पनि रुकुम झुला गाविसका दिल्ली बहादुर ओले घर फर्केपछि उनको परिवारमा खुसियाली छाएको हो पाल अर्पण झुनावाजको अर्पण झनावाजमा हिजो हामीले सोधेका थियौं कुनै पनि राजनैतिक दललाई युद्धमा फर्कन दिन नहुने कंग्रेस नेता वाग्लेको भनाईप्रति तपाई के भन्नुहुन्छ ए सही अभिव्यक्ति बी मुलुकलाई पछि पार त भएन नि र से सहमति नजुटेपछिको विकल्प तपाईँले पठाउनु भएको अन्तिम मतपरिणाम यस्तो रहेको छ ए सही अभिव्यक्ति भनेमा एकचालिस प्रतिशत बी मुलुकलाई पछि त भएन नि भनेमा चौवालिस र से सहमति नजुट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिँदा विज्ञ र कानूनविद्को राय बाँच्नुलाई तपाई के भन्नुहुन्छ ए जटिल विषय भएर बेहतारको सुझाव रसि सबै पक्षसँग छलफल गर्ने कि अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक स्पेस दी पीओएलएल पोल टाइप करी आपूलाई पी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकूँ अर्पण जन आवाज को मतपरिणाम हर एक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने अब पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ त्यति बेला नारायणगढ़ ठेटुडा बेरगाउँ सडक खण्ड खुला रहेको छ नारायणगढ र खण्ड मुग्लिन ओबिसे काठमाडौँ सडक खण्ड मुगलिन दमोली पोखरा सडक खण्ड र नारायणगढ़ प्रासे बोतो सडक खण्ड पनि खुला रहेको छ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 अन्तर्राष्ट्रिय समाचार इजिप्टमा निर्वाचित राष्ट्रपति मोहम्मद बोर्सीलाई अपदस्त गरी सैनिक कु गरिएको छ सेना प्रमुख जनरल आब्देल फतह अल सुसीले राष्ट्रपति बोर्सीलाई गिरफ्तार गरी सैनिक कु गर्नुभएको हो उहाँले संविधान खारिज गर्दै राष्ट्रपतिको अधिकार र काम अब मुख्य न्यायाधीशले समानले पनि घोषणा गर्नुभएको छ नेपाली समय अनुसार आज बिहान राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेना प्रमुख सुशीले अब चुनाव नहुन्जेल अन्तरिम सरकार मुख्य न्यायाधीश नै बताउनु सेनाले दिएको 24 घण्टाको अल्टिमेटम अनुसार राष्ट्रपतिले राजीनामा नदिएपछि सेनाले कु गरेको हो मोर्चेलाई पदास्त गरेपछि उहाँका विरोधीहरूले सड़कमा खुसी मनाइरहेका छन् सेनाको कदमको विरोध गर्दै मोर्चीका समर्थकहरू भने प्रदर्शनमा उत्रिएका छन् सेनाको कदमपछिको अवस्था र चुनावका विषयमा अहिले दलहरूबीच छलफल चलिरहेको छ जापानमा आगामी जुलाई मा हुने माथिल्लो सदनको निर्वाचनको लागि तयारी शुरू भएको छ आगामी निर्वाचनले प्रधानमन्त्री सेन्जो आवि र उनको सत्ताधारी पार्टी पुनस्थापित हुने सर्वेक्षणमा देखिएको छ प्रधानमन्त्री आवि उनको लिबरल डेमोक्रेटिक पार्टीले निर्वाचन जित्ने सम्भावना रहेको बीबीसीले जनाएको छ निर्वाचनले माथिल्लो सदनको कुल दुई सय संख्या मध्ये आधा अर्थात एक सांसदको चयन गर्नेछ तर जापानको माथिल्लो सदनभन्दा तल्लो सदन शक्तिशाली को कारण सरकार ने लिया विभिन्न नीति नियम तथा विधेयक विपक्ष ने रोक्ने संभावना बने कायमें उपखेल समस्या एंडी मरे बेम्बल्टन टेनिस सेंमीफाइनल में प्रवेश कर गैराती निक प्रतिस्पर्धात्मक खेल में मर्े क्वाटर फाइनल में फर्नांडो भारडस्कोलाई तीन दुई को सीट में पराजित करते सें स्थान बनाया हु लगातार दुई सीट चार छीन छे गुमा मर्यशी को तीनवटा सीट जिते थे उनके छह सात पांच को स्कोर को साथ विजयी भे राष्ट्रपति डाक्टर यादवद्वारा निर्वाचनको सुनिश्चितताको विषयमा दलहरूसँगको परामर्शलाई निरन्तरता यादव र गक्षदारबीच आज भेटवार्ता लोकतन्त्र बसाउन निर्वाचन अपरिहारी भएको कंग्रेस प्रवक्ता बडुको भनाई राजनैतिक चरित्र ध्वस्त पार्न युनिटी काण्ड उठाइएको पूर्व अर्थमन्त्री एवं एमाले पोलिट सदस्य पाण्डेको आरोप निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिँदा विज्ञ र कानूनविद्हरूको राय नै बाझियो जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न कानून व्यवसायहरूद्वारा आयोगलाई सुझाव एक्जिप्टमा <laughs> सेना प्रमुख फतताहद्वारा राष्ट्रपति मोर्चेलाई गिरफ्तार गरी सैनिकको जापानमा हुने माथिल्लो सदनको निर्वाचनको तयारी शुरू <laughs> र एन्डी मोरे टेनिसको सेमी प्रवेश आउँछ त साँझौँ पाँच बजेको बुलेटिन सकियो म सम्झना बेदा हुन्छु नमस्कार